मीठो आंप तराई को मीठो स्याऊ हिम को मीठो आंपा तराई को मीठो स्याऊ हिम कोई मीठो सुंतला छभाग पहाड़ को मुटु भरी माया बोकी घुमछु मत जता सुकई मुटु भरी माया बोकी घुम्छु म त जतासुकै अस्तित्व हुँ नेपाली म हिमाल पहाड तराईको अस्तित्व हुँ नेपाली म हिमाल पहाड तराईको आहा शारदा सुवेदीजीका यिनै चोटिला पोटिला र रसिला मुक्त हरफबाट आजको बिम्ब प्रतिविम्बको उठान गरेका छौं यो चिसो चिसो अनि छिपिदो छिपिदो रातमा कार्यक्रम विम्ब प्रतिविम्बको पर्खाईमा बस्नुभएका सम्पूर्ण मुक्त किला प्राविधिक साथी दिपा सुनाम र म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछौ हार्दिक हार्दिक सांगीतिक मिठो आँप तराईको स्याउ हिमालको त्यस्तै मिठो सुन्तला छ मध्यभाग पहाड़को मुटुभरि माया बोकी घुम्छु म त जतासुकै अस्तित्व हुँ नेपाली हिमाल पहाड़ तराईको अस्तित्व हुँ नेपाली हिमाल पहाड तराईको समग्र देशलाई चार चारपक्तिमै समेट्न सकिन्छ भन्ने प्रमाण मुक्तकार शारदा सुवेदजीले दिनुभएको छ उहाँको प्रस्ती बस्ती हो बेनी नगरपालिका आठ जमुना खर्क म्याग्दी अहिले भने किर्तिपुर काठमाण्डुबाटै हामीलाई रेडियो प्रतिविम्ब एट जीमेल डट कममा पठाउनुभएका चोटिला पोटिला मुक्त उहाँले यही वर्ष भूकुपेट नामक कविता संग्रह पनि प्रकाशित गर्नुभएको छ उहाँ कविता जति सुन्दर लेख्नुहुन्छ मुक्तक पनि उत्तिकै वानकिला लेख्नुहुन्छ त्यसो त आज फेब्रुअरी तेह्र तारिक विश्व रेडियो दिवस विश्व रेडियो दिवसका सन्दर्भमा सम्पूर्ण प्रसारक प्राविधिक र सम्पूर्ण श्रोतावर्गमा कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछ हरेक खुशी मेरो पनि बाँचेकी छिम्रै नाम जपी मो घाउ तिम्रै मायाको रापले गर्छु तिम्रै मायाको रापले गर्छु मुक्तकमा सुमधुर गीत संगीतको फ्युजन विगत डेढ दशकदेखि रेडियो नेपालको मुक्तकिलो तरंग कार्यक्रम मेरो धर्दन उनकै लागि पाइला चाल्छ आज भोलि मेरो धड़कन उनकै लागि पाइला चाल्छ चा आज भोली, मेरो मोटु उनकै यादमा सास फाल्छ आज भोलि के भो के भो नसा नसा उनकै यादको रगत बग्छ के भो के भो नसा नसा उनकै यादको रगत बग्छ सपनाले उनकै लोकमा डेरा हाल्छ आज भोलि सपनाले उनकै लोकमा टेरा हाल्छ आज भोलि शारदाजीकै मुक्त बोलिराखेको छु अब धुनलाई जोडौं है तिमी मलाई माया गर्छौ तिम्रो अनुहारमा भेटे तिमी मलाई माया गर्छौ तिम्रो अनुहारमा भेटेँ तिमी मलाई आफ्नो ठान्छौ तिम्रो उपहारमा भेटे मैले पनि धेरै माया गर्छु तिमीलाई मैले पनि धरो धर्म धेरै माया गर्छु तिमीलाई तिम्रो याद मेरो दिलको सदाबहारमा भेटे तिम्रो याद मेरो दिलको सदा बहारमा भेटे नवैलीन फुलको माला हो सङ्गाली राख्लाए देमको माला पहिरा दि सम्हाली राख नवैलिन फुलको माला हो gali rakha et lai साथ मा सधै तिम्रो साथ हङ सुखमा पनि दुःखमा पनि सुखमा पनि दुःखमा पनि एउटै भाव पोखिरहङ भाव मोखी रहु प्रेम कुमार बिहरा दी संभाली राखला नवैली प्रेमको माला पहि नारायण गोपालले साह्रै मिठो गला दिनुभएको छ शिव शङ्करले संगीत भर्नुभएको हो राममान त्रिषितले पनि उस्तै सुलित हरफ लेख्नु भएको छ प्रेमको माला पहिला यतिखेर सामाजिक सञ्जाल फेसबुक र ट्विटर खोल्नै हुँदैन भ्यालेन्टाइन डे कान्दर्भ र शुभकामनाहरू थुप्रै थुप्रै अनगिन्ती देख्न पाइन्छ भोलि फेब्रुअरी चौध तारीक भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस यही प्रणय दिवसको सन्दर्भमा यही प्रेमको माला नारायण गोपालको सुमधुर गलामा हामीले पनि संसारभरिका सबै प्रेमी प्रेमिकाहरूलाई समर्पण गरेका छौ प्रेमको माला पहिगरानीको कठघरा छ मछु जहाँ निगरानीको कठ घरा छ जबरजस्ती अडाउने एक धरा छ आत्मा पिजडा भित्र छ आत्मा पिजरा भित्र न उड्ने पखेटा छन् न जीवन हरा भा छ न उड्ने पखेटा छन् न त जीवन हरा छ फेरि अर्को मुक्त बोले प्रगतिको नाममा सर्वनाश छ प्रगतिको नाममा सर्वनाश छ मित्रता भित्र के के आश छ भू माया प्रेम मित्रता नखोज यहाँ बो माया प्रेम मित्रता नखोज यहाँ जतासुकै डर र घातको आभास छ मोह सत्ताकै हो तर तास फरक छ मोह सत्ताकै हो तर तास फरक छ मानकै हो तर बात फरक छ हिजो देश लुट्नेहरू र आज देश लुट्नेहरू हिजो देश लुट्ने र आज देश लुट्नेहरू नियत एउटै हो मात्र लुट्ने हात फरक छन् नियत एउटै हो मात्र लुट्ने हात फरक छ नरोक्किने यात्री हुसको के जरूरत नरोक्किने यात्री हुम वासको के जरूरत नाङ्गो यथार्थ हुम कपासको के जरूरत आशा छैन त निराशा पनि छैन मलाई आशा छैन त निराशा पनि छैन मलाई सबै समान देख्छु कुनै खास के जरूरत सबै समान देख्छु म त खास के जरूरत शारदा सुवेदीकै मुक्त बोलिराखेको छु प्रेमले यहाँ मदहोसी भएको बेला प्रेमले यहाँ मदहोसी भएको बेला वैशले धेरै बेहोसी भएको बेला प्रिय बाटो पर्यो निकै अप्ठ्यारो प्रिय बाटो पर्यो निकै अप्ठ्यारो नपठाउसी भएको बेला नपठाउन याद प्रवासी भएको बेला नात प्रवासी भएको बचाइ राख सम्झनाभित्र मर्दैन मर आले पनि सारा मिठ गला दिनुभएको छ नारायण गोपालले संगीत भर्नुभएको हो गोपाल योजनले संगीत भर्नुभएको गीत हो यो शारदा सुवेदीजीकै मुक्त बोलिराखेको छु सत्य बोल्दा अचानो भइन्छ सत्य बोल्दा अचानो भइन्छ धन नहुँदा बिरानो भइन्छ सत्य बोल्दा अचानो भइन्छ धन नहुँदा बिरानो भइन्छ कोही कस्तो आधुनिकता छ यहाँ खो कस्तो आधुनिकता छ यहाँ नैतिक वान हुँदा पुरानो भइन्छ नैतिक वान हुँदा त पुरानो भइन्छ थोक थोकमा ठुकिँदै बाँचिरहेको छ जिन्दगी थोपा थोपामा आँखाबाट बगिरहेको छ जिन्दगी सानो ठूलो प्रेमघात हाँसो खुसी सानो ठूलो प्रेमघात हाँसो खुसी यसरी नै तराजुले जोखिरहेको छ जिन्दगी यसरी नै तराजुले जोखिरहेको आइपुगे म खाली देखि तिम्रो घर बास बस्न आइपुगे म तिमीसँग मायालुको बन्धन कस्न आइपुगे म खालीदेखि तिम्रै घर बास बस्न आइपुगे तिमीसँग मायालुको बन्धन कस्न आइपुगे सानो तिम्रो झुपडीलाई सजाउनेछु बत्ती भाली सानो तिम्रो झुपडीलाई सजाउनेछु बत्ती त्यही बत्तीको उज्यालोमा कथा रचना आइपुगे त्यही बत्तीको उज्यालोमा कथा रचना आइपुगे तिम्रो दिल को आगनी बास मगना आई तिम्रो दिलको को बास मगना आए तिम्रो दिल को आगनी माँ बास मगना आए अलिकलिक तिमले फेरने अलिकति तिम ने फिर सास मगना आए आई तिम्रो दिल को आग बास मग आए नी जिंदगी मरे तुल्य भय बाचे पनी जिंदगी मरे तुल्य भयो बा जिंदगी मरे तुल्य भय बा जिंदगी मरे तुल्य भयो चे जिंदगीगी मरे तुल तिमले बािम बाचना, बाचना लुका तिमले बाुका बास आस आए आए तिम्रो दिल को आगनी बासु मगना आई मक दा डरायो की कथे आई मक दा डरायो की कथे छेवई आई मकदा तीमी डरायो की कथे छेवे आई मग तिमी डरायो की कते खेव आई माता तिमी डरायो की कथ थोड़े दिए थोड़े दिएथ कहा थोड़े दिएथ कहास मागनाए आई तिम्रो दिल को आगनी मस मागना आए कतई सुनु बीछोड़ी जिंदगी मई पर कतई सुनु बीछोड़ी जिंदगी मई पर छत सुन छु बीछोड़ी जिंदगी मय पर को को अर्था के हो, को अर्था के हो, खास आए, तिम्रो दिलको आँगिनीमा बास माग्न आए अलिकति तिमले फेर्ने सास माग्न आए आहा सत्यराजा आचार्यले पनि साह्रै मिठो गला दिनुभएको छ केशव पौडेलजीले संगीत भर्नुभएको हो आनन्द श्रेष्ठजीले लेख्नुभएका सुललित गजल हरफोनी शारदा सुवेदीजीकै मुक्तक भावनामा जस्ताको तस्तै यो गजल पनि हामीले पेशिसकेका छौं शारदा सुवेदीको एउटा मुक्तक अझै भाँकी छ सानो छ मेरो एक सर सानो छ मेरो एक सर दुख नै दुखमाछु मेहाल सानो छ मेरो एक सर दुख नै दुखमा छ बेहाल ए मेरी आमा मेरी जननी ए मेरी आमा ए मेरी जननी मलाई प्यारो छ मेरै देश नेपाल मलाई प्यारो छ मेरै देश नेपाल एतिन्जेल बेनी नगरपालिका आठ जमुना खर्क म्यागदिकी मुक्तकार शारदा सुवेदीजीकै मुक्तक जस्ताको तस्तै साबार बोल्दै थियौं शारदा सुवेदीजीको मुक्तकिलो यात्राका लागि कार्यक्रम विम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना कुल्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल एक थोप्रो हो कुल्ची हिँडा हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल एक थोप्रो माटो हो गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन त्यो त झरी सुकेको एक थोपा आँसु को टाटो हो त्यो त झरी सुकेको एक थोपा आँसु कोटाटो हो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 हशुrium के सुखकर Safe डुशात अ सबस्टयावत अ दैंते जिय loyalty, सघीना को पिर व masked names lah拈 उखाथा आजहिकानी को आज काया को कराको काया दिले जमाय ut दो헉आपको मोच अक्रा अधरय करा दोड़, फेसबुकको बिम्ब प्रति विम्बको लाइक पेजमा यहाँहरूले खसाल्नुभएका खुत्रुक्का खसाल्नुभएका मुक्तकहरू जस्ताको तस्तै उक्काएर साभार बोल्दैछौ <laughs> खोला नाला वारी पारी बगर राम्रो हुन्छ मन परेको मान्छेको ती नजर राम्रो हुन्छ <laughs> खोला नाला वारिपारी बगर राम्रो हुन्छ मन परेको मान्छेको ती नजर राम्रो हुन्छ पवित्र सम्बन्ध बन्यो भने अब पवित्र सम्बन्ध बन्यो भने अब मात्रै जिन्दगी नै प्रेमको अमर राम्रो हुन्छ मात्रै जिन्दगी नै प्रेमको अमर राम्रो हुन्छ हो त हामीलाई पनि त्यस्तै लाग्छ समीर पौडेल विलासीजीले रामपुर पाल्पादेखि मुक्तक पठाउनु भएको हो उहाँको अर्को मुक्तक यस्तो छ यसरी तिम्रो पछी पछी पछी लाए पनि मिलन भयो यसरी तिम्रो पछी पछी लाए पनि मिलन भयो तिर्खाएको यात्रीले धाए पनि मिलन भयो अँगालोमा बेरेर जीवन भरि हुनेसँग हो नछुटिनी कसन खाए पनि मिलन भयो कसन खाए पनि मिलन भयो समीरजी यस्तै मिलन हुँदै जाओस् कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना मुक्त किलो यात्राका लागि यो जिन्दगी बुढो होइन यो जिन्दगी बुढो होइन बच्चा जस्तो लाग्छ कोमल रहेछ तिम्रो दिल सच्चा जस्तो लाग्छ आउने गर्छन् पहाड़ अनि तराईका कुराहरू आउने गर्छन् पहाड़ अनि तराई का कुराहरू त्यसैले सम्बन्धका होरी कच्चा जस्तो लाग्छ त्यसैले सम्बन्धका हो यस्तो ठान्नुहुन्छ अर्घा खाँची बडा गाविस ओडा नम्बर पाँच खुम्चीकोटका मुक्तकार रूपेश आचार्य अन्जानजी उहाँले पनि फेसबुकको बिम्ब प्रतिविम्ब पेजको लाइक पेजमा खसाल्नुभएका मुक्त हुन् रहस्य जहाँ थियो त्यही आनाकानी रहेछ भन्थे कसरी दुखको कहानी रहेछ ऊ मरेपछि बल्ल सुनाए दुनियाँले कुरा उ मरे पछि बल्ल सुनाए दुनियाँले कुरा लाग्छ उसको धेरै राम्रो आनी बानी रहेछ लाग्छ उसको धेरै राम्रो आनी बानी रहेछ बितिसकेपछि राम्रो मान्छे भन्ने त नेपालीको बानी नै हो नि है रूपेशजी तपाईँको अर्को मुक्त छ कोमल हुन्छ भन्थे दिला किन कडा भयो कोमल हुन्छ भन्थे दिला किन कडा भयो यो मायाको संसार पनि मलाई पिजडा भयो कोमल हुन्छ भन्थे दिला किन कडा भयो ये मया को संसार पर मत पिजड़ा भिम्रो यादालने गु मधी अजय भरए न सिरानी आंसू को घड़ा भरिएिरानी आंसू को श्रोताङले पनि साह्रै मिठो घडा दिनुभएको छ रूपेश आचार्य अन्जानजीको मुक्तकिलो भावनामा यो गीत पनि हामीले चुटुक्क मिसाइसकेका छौं रूपेश आचारजीको मुक्तकिलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविदिक बधाई अनि शुभकामना सपनीमा आज फेरि आयो अनि दुखेँ अलिकति माया फेरि साट्यौ अनि दुखे भुल्न खोज्छु जति सुकै तिमीलाई मैले उत्ति गाडा सम्झना भई रह्यौ अनि दुख्यो उत्ति गाढा सम्झना भई रह्यौ अनि दुख्यो अय यसरी दुखाई व्यक्त गर्नुभएको छ वेशराज पराजुली सुशीलजीले उहाँले आफ्नो ठेगाना काठमाडौँ मात्रै लेख्नुभएको छ पुरै ठेगाना लेखेको भए थात्थल्लो था खुल्थ्यो नि तपाईँको अर्को मुक्तक बोल्छु है पराजुलीजी हरेक पल उज्यालोमा छाया भनी आउँछौ तिमी हरेक पल उज्यालोमा छाया बनी आउँछौ तिमी सम्झनाका तरेलीमा याद बने आउँछौ तिमी बिर्सु भन्छु अतितका सबै सबै यादहरू बिर्सु भन्छु अतितका सबै सबै यादहरू दुखेको त्यो मुटुसँगै माया बनी आउँछौ तिमी दुखेको त्यो मुटुसँगै माया बनी आउँछौ तिमी भेषराज पराजुलीजीकै मुक्त बोलिराखेको छु तिम्रो त्यो संसारबाट सायद निस्कनु पर्छ तिम्रो त्यो संसारबाट सायद निस्कनु पर्छ तिम्रो त्यो संसारबाट सायद निस्कनु पर्छ माया तिम्रै लाग्छ सायद छुटिनु पर्छ समातेको थिए हात त्यो जुनी जुनी भने, समातेको थिएँ हात त्यो जुनी जुनी भनी छोडी टाडा हिँडेको छु सायद बिर्सनु पर्छ छोडी टाढा टाढा हिँडेको छु सायद बिर्सनु पर्छ भेषराजीकै मुक्त बोलिराखेको छु अब धुनलाई जोडौं है दुख भोलि संसारमा सुख खोज्न हिँडेको थिएँ दुःख भोलि संसारमा सुख खोज्न हिँडेको थिएँ बगैँचा यो भने फुल खोज्न हिँडेको थिएँ रोपे हुर्क्यो फुल्यो अनि नयाँ फुल बसन्तमा रोपे हुर्क्यो फुल्यो अनि नयाँ फूल बसन्तमा घोच्यो फेरि काँडाले नै फुल टिप्न खोजेको थिएँ घोच्यो फेरि काँडाले नै फुल टिप्न खोजेको थिए होइन रे छ जीवन काँडा बीच फुल फुल रे छ जीवन फुलै फुल मात्र पने पनि होइन जीवन काड़ा बेच फुल फुल छ जीवन फुल फूल मात्र पनि मरिदिनमा मानिसले विष पि गर्छन् मरिदिने मानिसले विष पिउने गर्छन् कोही बाँचिदिना विष पिउने गर्छन् विष विष मात्र पनि इना रहेछ जीवन काड़ा बेच फुल रहे फुले फुल रे छ जीवन फुल फुलमा फुलै फूल मात्र पनि होइन रहेछ जीवन काँडाबीच फुल्ने फूल रहेछ जीवन हो त हामीलाई पनि त्यस्तै लाग्छ मधु छेत्रीले मिठो गला दिनुभएको छ भिम्बी ले आफैले लेखेर आफैले सुमधुर संगीत गर्नुभएको छ भेषराज पराजुलीजीको मुक्तकिलो भावनामा यो गीत पनि हामीले चुटुक्क मिसाइसकेका छौं भेषराजी तपाईँको मुक्तकिलो यात्राका लागि हार्दिक बधाई अनि शुभकामना है कार्यक्रम बिम्ब प्रतिवि कुर्कुच्चा फुटाई भाग्य टादांगो कच्चा फुटाई भाग्य टा उदांगो रहे पसिना को साटो न पाइने ऐश्वर्य बांगो रहे सींगो जीवन खर्चा नि आंग ढाक्न सकिए सी जीवन खर्चा नि ढाक्न सकिए लाज पचा मैं व्यस्त छु सत्य नांगो रहेज पचाउनम व्यस्त छू मत सत्यो रहे हमी राणाजी लदावीर सिन्धुलेदेखि यी जोटिला पोटिला मुक्तक था। पठाउनु भएको हो उहाँका दुईटा मुक्तक एस्ता छन् अझै पाइलै पिछे सङ्गीत भर्ने पायल भएको छु पाइलै पछि संगीत भर्ने पायल भएको छु त्यो इसारालाई हुकुम मान्न कायल भएको छु पाइलै पछि संगीत भर्ने पायल भएको छु त्यो इसारालाई हुकुम मान्ने कायल भएको छु निर्वस्त्र निर्ल्ज दौडँदा पागल नभन निर्वस्त्र निर्लज्ज दौडँदा पागल नभन त्यो छड्के नजरको तरबारले घायल भएको छु त्यो छड्के नजरको तरबारले म त घेल भएको छु एउटा शब्द रोकेर विचरा रितन्छ भन्ने छैन एउटा शब्द रोकेर विचारा रितन्छ भन्ने छैन अरूले हारे पनि आफूले जितन्छ भन्ने छैन त्यो दरबारमा राज गर्न छोडेर रा मनमा घरबार जोड लासै लासको मञ्चमा उभिएर टिकिन्छ भन्ने छैन लासै लासको मञ्चमा उभिएर अह टिन्छ भन्ने छैन विष्णु राणाजीको मुक्त यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना छुट्याउन गाह्रो कुन सर्वहारा छ एउटा गाडीमा छुट्याउने गाह्रो कुन सर्वहारा छ एउटा गाडीमा अर्को त बरै पसिना पुस्दै अरबको खाडीमा छुट्याउने गाह्रो कुन सर्वहारा एउटा छ गाडीमा अर्को त बरै पसिना पुस्दै अरबको खाडीमा बले न अझै चुलो एकचोटी हेरन बले न अझै चुलो एकचोटि हेरन धड्कन्छ भने शहीदको रगत ती तिम्रा नाडीमा धड्कन्छ भने शहीदको रगत ती तिम्रा नाडीमा यो चोटिलो पोटिलो मुक्तक पठाउनु भएको हो विनोद बहादुर सिंह आनन्दजीले उहाँको रस्ती बस्ती हो बजाङ चैनपुर अहिले भने दिलपेशोर मावि दिपायल डोटीमा सेभारत भनेर लेख्नु भएको छ पक्कै पनि उहाँ चकडस्टरै लिनुहुन्छ होला होइन शिक्षण पेसामा हुनुदो रहेछ भन्ने कुरो थाहा पाइहालियो विनोदजीको अर्को मुक्त बोल्छु है आकाश पनि तिमीलाई पाउने चाह गर्दो आकाश पनि तिमीलाई पाउने चाह गर्दो तिमीलाई देखे हिमाल पनि उहा गर्दो होला। गाजा लुती आँखा अनि काला काला केश देख्दा गाजालुती आँखा अनि काला काला केश देख्दा जुनले पनि भित्र भित्रै डाह गर्दो जुनले पनि भित्र भित्रै डाहा गर्दोहोला मिनोदजीकै मुक्तक बोलिराखेको छु तिमी त सरितासरी जाऊ बगेर जाऊ तिमी त सरितासरी जाऊ बगेर जाऊ प्यासी बटुवालाई पनि ठगेर जाऊ मन मं, मन्दिरमा तिम्रो तस्विर हुन बाध्य गराउँछ मन मन्दिरमा तिम्रो तस्विर हुन बाध्य गराउँछ जलाउन सक्दिन म फिर्ता लगेर जाऊ जलाउन सक्दिनँ म फिर्ता लगेर जाऊ सारा सारा जन्म जन्नम नभल आँखा जा जनम जनम नभल आखा जा एक सु सपना भुलाइ सारा आँसु पिएर जाऊ मन्दिरमा छ तिम्रै तस्विर लिएर जाऊ आहा योगेश वैद्यले पनि सारे मिठो गला दिनुभएको छ शिव अधिकारीले लेख्नुभएका गीतीरफमा नातिकाजीले साह्रै सुमधुर संगीत भर्नुभएको छ विनोद बहादुर सिंहजीकै मुक्त बोलिराखेको छु टपक्क टिपिएर फालौं फाल्न पनि नसकिने टपक्क टिपेर फालौं फाल्न पनि नसकिने मुटुभित्र जलाएर पाल्न पनि नसकिने तिम्रो याद यी आँखामा यसरी गढेर बसेको छ कि तिम्रो याद यी आँखामा यसरी गढेर बसेको छ कि अश्रुधारा बगाएर पगाल्न पनि नसकिने अश्रुधारा बगाएर पगाल्न पनि नसकिने आहा सारे बानकिला मुक्तक लेख्नुहुन्छ विनोद बहादुर सिंहजी फेरि फेरि पनि पठाउनुहोस् है अब अन्तिम मुक्तक छ विनोदजीको दिन ढल्दै जाँदा झन याद साह्रो हुँदो रहेछ दिन ढल्दै जाँदा झन याद साह्रो हुँदो रहेछ आफ्नो मान्छे जहाँ पुगे पनि प्यारो हुँदो रहेछ भन्नलाई त भन्छन् सबै यो पृथ्वी गोलो छ रे भन्नलाई त भन्छन् सबै यो पृथ्वी गोलो छ रे चाहना नै मरेपछि भेट्न गाह्रो हुँदोरहेछ चा। चाहना नै मरेपछि भेट्न गाह्रो झले आँधेरी रातमा यो मन्जल्यो निष्ठुरीको यादमा आहा यशोदा पराजुलीले साह्रै मिठो गला दिनुभएको छ ज्ञानेन्द्र गदालजीले लेख्नुभएका सुललित ले हरफमा गणेश पराजुलीजीले पनि साह्रै सुमधुर संगीत भर्नुभएको छ विनोद बहादुर सिंह आनन्दजीको मुक्तकिलो भावनामा यो मिठो गीत पनि हामीले चुटुक्क मिसाइसकेका छौं त्यसो त कार्यक्रम विम्ब प्रतिविम्बको समय पनि घर्किँदै घर्किँदै गइराखेको छ अब बाँकी रहेको बचे खुचेको समयमा पनि पुछारमा यही सुमधुर गला छोड्दै आजको कार्यक्रम बिम्ब प्रतिविम्बबाट म रमेश पौडेल पनि बुझै लिन्छु अवस्त यहाँहरूको मिठो निद्राशा पनिको कामना सहित नमस्कार शुभरात्री